नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लोच मेघे हर्समा अर्पण समर्पण अर्को एउटा रमाइलो बसाइटी र आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला विश्व साथमा छु म प्रतीक यो मिठो धुनबाट तपाईँले अनुमान लगाइसक्नु भएको छ अर्पण समर्पणको यो बसाय आइसकेछ है भनेर पक्कै पनि दुई बजेको अर्पण समाचार लगत्तै हामी आउने गर्छौँ करीब करीब। तिन बजेसम्म र यो बसाईमा रहेर तपाईँको सम्झना तपाईँकै आफन्तसम्म पुऱ्याउँछ सम्झिन चाहनुहुन्छ आफन्तलाई कुनै सन्देश घर परिवारको लागि भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी यति बेला तपाईँले अर्पण समर्पणको श्रृङ्खला रेडियो अर्पण एकछि चार थप्लो पाँच मेगा गरेर सुन्नु भएको छ अरे साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र यति बेला कोही साथी हुनुहुन्छ अर्पण समर्पणको व्यवसायमा आफ्नो आफन्तलाई सम्झिनको लागि आइसक्नु भएको छ भन्न खोज्दै मात्रै के थिएँ फोन डिस्कनेक्ट भएको छ ठिकै छ तपाईँ आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य शा। छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस कोही साथी हुनुहुन्छ नमस्कार हजुर होला अनि के छ कुरातिरको हाल खबर त मैले नभने पनि मैले नै सोधिएछ अनि हाम्रो शान्तिजीको चाहिँ के छैन सँगसँगै हुने भयो है ल ठिकै छ आज पहिलोपटक शान्तिजीले मलाई आउनुहोस् न भन्नुभएको त है होइन म त सधैँभरि आउनु भन्छु नि त नि मन मनले भनेर मैले कहाँ सुन्छु त मुखले बल्ल आज त भन्नुभयो है ल ठिकै छ अब सम्झिनु भयो भने एक दिन मिलाएर चाहिँ पक्कै आउँछु शान्तिजीले सम्झिनुहुन्छ अनि सूर्य दादा सुभाष दादाको लागि अनि अर्पण हो लिनेसको लागि अनि कोरागमा बस्नुहुने मलाई शान्ति लामा भनेर चिन्नुहुने सम्पूर्णको लागि अनि मकानपुर काँकडामा बस्ने सम्पूर्णलाई अनि लोथरमा हुनुहुने मेरो मम्मीको लागि अनि दादा भाउज्यू अनि मेरो दादाको छोरी प्रमुनाको लागि अनि काठमाडौँमा हुनुहुने दिदी भेनाज्यू अनि भाइ लागि अनि मलाई माया गर्ने मेरो रातको लागि अनि अनि <laughs> चिन्ने नचिने सम्पूर्णलाई है सुनिरहनु भएको हुन्छ शान्ति आउनुभयो खुसी लाग्यो मैले कुराकानी पनि गरिदिनु भयो आउँदै गर्नु होला यसरी नै माया गरिराख्नुहोस् है ल नमस्कार शान्तिजी हुनुहुन्थ्यो हजार पर्सोभर गर्छ र खलासँगै हुनुहुन्छ तपाईं र तपाईंलाई पनि आफन्तलाई समझिन म लागेको छ भने आउनु होला दुई वटा बाटो एउटा मात्र होइन दुईटा बाटो खुला छ 09565363332 र 09565363333 को साथी हुनुहुन्छ नमस्कार नो थे हजुर के बाटेको भन्दै हुनुहुन्छ म प्रहरी चौकी कुमराजबाट सुभाष लामा हजुर सुभाष लामा अनि सुभाष जी हजुर के गर्नुहुन्छ यहाँले म ड्युटी गर्दै थिएँ एहे प्रहरी चौकीबाट भन्नुभा हो हजुर हजुर त सोध्दा बुझ्नुपर्ने नि है हजुर अनि तपाईको घर चाहिँ गधा मेरो मनरी सुनाचुरे एहे भनेपछि त नजिक नजिकै हुनुहुन्छ है हजुर हजुर तपाईलाई त घरपाई जागिर नै मिल्या रहेछ त एकदम हजुर खुसी हुनुहुन्छ खुशी एकदम खुशी खुशी पक्के आफ्नो सम्झिनु होला है त हजुर हजुर गरिरहन्छु हजुरहरूले कहाँ बिर्सिनु र भनेर सुनाचुरीमा बस्नु बस्ने शान्ति अमृता रूपाचुरी बस्ने कृष्ण लामा अनि यो रन्धा डाँडामा बस्ने हुने हजुरबुवा हजुरआमा काका काी होइन ना? अनि नानी गोविन्द लङ्का लाइनमा बस्ने दिदी रोजिना देवी अनि जिरोनामा बस्ने दिना अनि लङ्का लाइनमै बस्ने दिदी विदेश अनि गडौलीमा बस्ने मामा सीताराम मोक्तान फुपू काँक्रा ठुलो टोर्केमा बस्ने अङ्कल सीता सूर्य अनि यो रोजिना सुभाष हुनुपर्थी आइसक्नु भएको छ भन्ने सङ्केत मलाई मिलिसकेको छ म ढिला नगरीकन स्वागत गर्छु नमस्कार नमस्ते गर दिदी हजुर कहाँबाट बोल्दै हुनुहुन्छ को सरिता <laughs> <हुला है? laughs> के छ सरिता हालखर एकदमै मेरो पनि एकदमै ठिक छ तपाईँको भन्दा पनि मेरो ठिक छ किन होला है तपाईँहरूले यति धेरै माया गर्नु भएको छ अनि त्यसपछि ठिक हुँदैन त ल ठिकै छ सिलसिला अझै बढाउनु होला माया गर्नुहोला सम्झिनु होला समय रह्यो भने होइन भने सुनेर चाहिँ सधैँभरि साथ दिनुहोस् है हुन्छ अनि आज हाम्रो सरिताले अर्को समर्पण मार्फत सम्झिने कसको लागि हुन्छ सरिता राम्रोसँग बस्नुहोस् आउँदै गर्नुहोस् आफ्नो ख्याल गर्नुहोस् है ल नमस्कार नमस्ते सरिता हुनुहुन्थ्यो यति बेला को राग आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोस् दुईवटाबाट तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला भने अर्पण समर्पणको व्यवसायमा निकै मिठो आवाज तपाईँकै लागि मक्खली माया डिमला हो परली मा आई बसना हो मखमली माया डिमला हो परली मा आई बसना झरना सचमा हो रना सचमा राखी दूना मखमली माया हो परेली दिवला आई बसना मखमली माया हो And I गए देना हासो खुशी लु पीओ म गए ना रेडियो अर्पण एक से चार थोपलो पाँच मेगा हर्ड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 जानकारी का लगी शिव मोबाइल सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौतारा पीपर्क मोबाइल नंबर अंठानब्बे चार उन्सय चार सय उसी अंठानब्बे जीरो बाईस छियासी शिव अगतर के लोकप्रिय रेडियो रेडियो अर्पण एक सौ चार थोप्लो आज हम कार्यक्रम देश देखि विदेश आईपुग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 रे दियो, रे दियो एक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु रेडियो लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ रेडियो अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको आफन्तसम्म पुऱ्याइराखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला तपाईँ आउने दुई तवरबाट पनि हामीले खुल्ला गरिराखेका छौ र यतिबेला कै साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो नमस्ते दिदी हजुर कबाटको बोलदै हुनुहुन्छ हजुर म सक्ति खोरबाट सक्ति खोरबाट लीला म अधिकारी लीला म अधिकारी कस्तो निलम हालखबर हजुर एकदम ठिकै छ त खाजा खानुभयो हजुर ठीक हजुर भिकाइ सके त हजुरको भयो मेरो त भएको छैन कार्यक्रम चाहिँ के पछाडि हुन्छ हजुर हजुर हजुर प्रोग्राम चलाउनुहुन्छ बिस्तारै खानुपर्छ भनेर श्रोताहरूलाई चाहिँ श्रोताहरूको माझमा सङ्गीतमय धुनेहरू दु बजाउँदै कुराकानी गर्दै बिताइरहनु भएको छ बिस्तारै खानु होला है त पक्कै पनि सबभन्दा पहिला तपाईँहरूसँग कुराकानी गरौँ अनि त्यस पछाडि भनेर सोचेर अनि बल्ल कार्यक्रममा छिरेको के हजुर हजुर मलाई पनि थाहा छ हजुरको माया लाग्छ भइरहेको छ मैले ठुलो ठुलो बोलिरहेको छु त तपाईंले त्यहाँ ब्याकग्राउन्ड आवाज आइरहेको छ के त्यही हो र बोल्न लाग्यो अक्षर अकेर भएको छ ल ठिकै छ अलकोम भइसक्यो हाम्रो विष्णु जी तपाई भन्दा पनि अ ट्यालेन्ट हुनुहुन्छ रे के आज हो है हजुर हजुर अनि नीलम जी हजुर अनि आजअर्पण समर्पण म आफु समझिन आउँछ ककसलाई हजुर मेरो स्पेश्याली भन्नु पर्दा फेरी चाहिँ चाहिँ हैन स्पेश्याली एकजना नीरू बहिनी हुनुहुन्छ सबै भन्दा अलि बडी छ हैन हजुर अनि त्यस पछाडि उमा भन्नुहुन्छ उमा भन्ने हुनुहुन्छ अङ्किता होइन अनि सन्जु मिना अन्जना अनि स्पेसल साथीहरू हुनुहुन्छ क्या पवनजङ भण्डारी भरत साई केही समय पछाडि उहाँले पनि कुरा गर्दै हुनुहुन्छ होला सायद उहाँलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु mm -hmm. त्यस्तै अरू साथीहरू हुनुहुन्छ राजेन्द्र खड्का दिपेन्द्र खड्का mm -hmm. दिपक आचार्य धर्मराज बस्नेत सुदन तामाङ र अनि सर्वप्रथम चाहिँ अरू मिलाएर भन्दाखेरि हजुरलाई होइन अनि त विष्णुभाइलाई एकदम धेरै धेरै म खुसी छु उहाँले उहाँको बोली धेरै सुन्न पाइरहन्छु त्यही नै खुसी चाहन्छु होइन उहाँलाई पनि धेरै सम्झेको छु भन्न चाहन्छु अब छिटो पर्खेर बसिराखेको आउँदिन होला भन्ने त मलाई आशयमै छैन होइन तर गर्दा गर्दै पनि हेर्नु न कुराकानी गरिदिनु भयो निसँग कुराकानी गर्नु सबैजनाले धेरै माया गर्नुहुन्छ अर्को साथी पनि हुनुहुन्छ हजुर अहा, ल ठिकै छ सम्झिनु भयो खुसी लाग्यो आजको कता सम्झिनुहुन्छ आज चाहिँ स्पेसली मेरो आ, आ, साथी निलम अधिकारी अनि पवनजङ पाण्डे अनि दिपक आचार्य प्रदीप खड्का शेरबहादुर बोरा अनि लगायत भरोसाई भनेर सम्पूर्ण साथीहरूलाई र हजुरलाई पनि प्राविधिक हामी दुबैजनाको तर्फबाट तपाईँहरूलाई पनि धेरै धेरै सम्झना छ अहिले भने एकचोटि है Thank you. ला, ला, नमस्कार यति बेला अर्पणसम्भ श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र मिठा मिठा गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत पनि गरिराखेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ कोही साथी हुनुहुन्छ भन्ने सङ्गीत पाइसकेका मैले विष्णुजीले मलाई इसारा गरिसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कहाँबाट बोल्दै हुनुहुन्छ अनि के गर्नुहुन्छ नि हाम्रो बसी बसा हो आजको अर्कोमा पहिलोपटक हो र अस्तिर पनि आउनु भएको थियो है ल ठिकै छ यसरी नै माया गर्नुहोस् सम्सिँदै गर्नुहोस् है अनि आज चाहिँ कता सम्झिनुहुन्छ कार्यक्रम मार्फत हजुरहरूलाई धन्यवाद त्यसपछि घर परिवारलाई साथीहरू भन्दाखेरि हरिमलाल चेपाङ विकमान चेपाङ मस्तीलाल चेपाङ सुरेन्द्र सूर्यबहादुर फुलबहादुर पानबहादुर र काजीमान सुभाष झलान धनबहादुर विजय सौरी माया सरिता गोले सञ्जय जी हुनुहुन्थ्यो यति बेला र अर्को समर्पणको श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ अरे मत गर्छु त्यस पछाडि पनि हामी एउटा मिठो आवाज तपाईँको माझमा राख्छौँ कस्तो भएको छ ओके ठीकै छ दि ठीकै छ रिजल्ट एकदमै राम्रो आवाज तपाईले सोचेभन्दा पनि अझै राम्रो आवाज तपाईलाई मेरो अग्रिम रुपमा शुभकामना छ थ्याङ्क्स दिगु अनि आजअर्पण समर्पण मार्फत समझिनु हुन्छ कागजलाई भाई देव सारुला उहु हेलो लोटा राम मीनल तिलमाया अनि मलाई सुदनसारु भनेर सम्पूर्ण अर्पण सम श्रृङ्खलामा रहिराखेका छौँ तपाईँको माझमा तपाईँको सम्झना पुराइराखेका छौँ र यति बेला हामी एउटा सुमधुर आवाज तपाईँको माझमा राख्छौँ त्यस पछाडि फेरि आदमा हराउछु सपना सपनामीलाई पराउछु सपना म तिम्रै आदिमा सपनाई मन बनाउँछु सपना हराउँछु सपनाहरू के नै मिठो आवाज तपाईँले सुनिसक्नु भएको छ कुनसँग प्रकार सँगै हुनुहुन्छ र तपाईँसँगै यसो म प्रतीक्षा अनि मसँगै प्रविधि कक्षीबाट रहेर रो साथ दिइराख्नु भएको छ विष्णुजीले र तपाईँसँगै कुराकानी पनि गरिराखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई केही सन्देश दिनु परेको छ सम्झना समर्पणहरू छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ र शून्य पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्कार हजुर पनि ठिक छ के गर्दै हुनुहुन्छ हिजो आज यति गर्मी बढ्दैछ ल ठिकै छ गर्मी बढ्दैछ आफ्नो ख्याल गर्नुहोस् अलिकति खानेकुरामा विचार गर्नुहोस् दिपाइती चाहिँ नखानुस् है अनि आज अर्पण पड़ समर्पणमा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ खुसी लाग्यो अहिले भने विधा हुन्छ है नमस्कार सफलजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको आजको यो श्रृङ्खलाको हामी अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ अन्तिममा एकजना साथीसँग कुराकानी गर्न सक्छौँ कि जस्तो पनि लागिराख्या छ हाजिर होस् कोही साथी आउने तर्फेरमा हुनुहुन्छ अरे विष्णुले इशारा गरिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु सायद अन्तिम सहभागी हुनुहुन्छ हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ धेरै आनन्द आउँछ नि है त्यसमाथि पनि गर्मी बढाएछ अलिकति चिसो चिसो हावा भएको ठाउँमा अनि फ्यान बस्दाखेरि चिसो हावा आयो भने त त्योभन्दा मजा अरू के हुन्छ र है अनि हाम्रो सबैले खाना खाजा खानु भएको छ कि छैन आगा भएको छैन भएको छैन मेरो पनि भएको छैन कार्यक्रम सकिए पछरी हुन्छ अनि समझिनु हुन्छ के कसै आज अन्तमा पनि आउनु भएको छ हजुर सर्व परम अतिथिलाई उहु अनि निर्देश आचार्य राजकुमार विनय थापा सुमन दाइमण्ड मिलन हजुर र सबिन लामा भर्दे छुली लक्ष्मीले सम्पूर्ण साथीहरुलाई हुन्छ सबिन कार्यक्रममा आउनु भएको खुशी लाग्यो अहिले पनि तपाई मात्र बिदा हुन्छ है नमस्ते ल नमस्कार सबिन जी हुनुहुन्छ यति बेला र अर्पण समर्पणको आजको यो श्रृङ्खला आको भने हामी लगभग अन्तमा आइसकेका छौँ भने कार्यक्रमबाट बिदा माग्नुपर्छ अरे विष्णुजीले मलाई भन्नुभएको छ पक्कै पनि मैले विष्णुजीको आज्ञालाई मान्नैपर्छ है दिन जसलेसम्म तपाईँले अर्पण समर्पणको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकी कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन्छु फोन प्रयास तपाई प्रति पनि आभारी छु र ऐतिजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको शृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु होस् त नमस्कार